केन्द्र यही नै हुनुपर्छ भव्य मार्बलका मूर्तिहरू अनि लठ्ै लठ्ठा भएको ठाउँलाई हेर्दै जुजुमानले मनमनै नै सोच्न थाले नत्र मानिसहरूले किन यति धेरै खर्च गरेर यस्तो ठाउँ बनाउँछ त त्यहाँ एउटा ठूलो पित्तलको ढोका खुल्लै थियो जुजुमानले मानिसहरूले खच्चाखच गरिएको एउटा ठूलो बैठक हल देखे उनी कसैलाई बाधा नपुग्ने गरी पछाडि गएर उभिए त्यो हलको बीचमा एउटा ठूलो अलिकति माथि उठेको ठाउँ थियो अनि पुरुष र महिलाहरूको एउटा ठूलो समूहले हल्ला गर्दै आआफ्ना हात हल्लाउँदै बीचको उठेको ठाउँलाई घेरिरहेका थिए तिनीहरूको अगाडि त्यो उठेको ठाउँमा एउटा सम्मानित देखिने मानिस उभिएका थिए जसले निकै महँगो देखिने लुगा लगाएका थिए उनी त्यो उठेको ठाउँ वरपर उभिएका मानिसहरूलाई हेर्दै सम्बोधन गरिरहेका थिए उनले के भनिरहेको रहेछ भनेर सुन्न जुजुमार अलिकति नजिक सरे एउटा मान्छे एक हातमा कलम र अर्को हातमा कागज लिएर कराउँदै थिए श्रीमान सम्मानित शासक पुले अब जुत्ता उत्पादन गरेन भने उनीहरूलाई पैसा दिने सहमतिमा हस्ताक्षर भएको हो हो यो सत्य हो शासक पुाक देखाउँदै दे, गम्भीर हुँदै दे भने उनी यति बिस्तारै बोल्दै थिए मानव भर्खरै गाडा निन्द्राबाट ब्युजिएको होस् के यसले नयाँ व्यवस्थाका लागि बाटो खोलेको हामी भन्न सक्छौ अघिको मान्छेले आफ्नो कागजको प्याडमा लेख्दै फेरि सोधे ती ठूला शासकले एकदम गम्भीर हुँदै टाउको हल्लाउँदै हुँ बिस्तारै भने हो निश्चय नै यसले एउटा नयाँ मोड लिन्छ ती व्यक्तिको दाहिनेपट्टि बसिरहेकी एउटी महिलाले पनि आफ्नो प्रश्न तिर्छाई जुत्ता उत्पादकहरूले जुत्ता नबनाए बापत सरकारबाट पैसा पाउने भनेर गरिएको निर्णय यो के यो टापुमा पहिलोपटक गरिएको हो अवश्य हो शासक पुन्जीले भने यो पहिलोपटक हो यस्तो निर्णय पहिला भएकै थिएन तिरबाट कोही व्यक्ति कराएको सुनियो। के तपाई यो भन्न सक्नुहुन्छ कि यो कार्यक्रमले अब सबै प्रकारको जुत्ताको मूल्य बढ़ाउन सहयोग गर्छ भनेर हो ठिक तपाईँ फेरि एकपटक प्रश्न दोहोर्याउनुहुन्छ कि फेरि परबाट अर्को एउटा आवाज आयो के यसले जुत्ताको मोल बढ्छ त यसले जुत्ता, जुत्ता बनाउनेहरूको आमदानी बढ़ाउँछ उनीहरूले जुत्ता नबनाइकन पनि पैसा पाउँछ शासकबाट अनि जुत्ता नबनेपछि बजारमा भएका जुत्ताहरूको मूल्य एकदमै बढ्छ यसले गर्दाखेरि व्यापारीहरूलाई धेरै फाइदा हुन्छ व्यापारीलाई फाइदा हुनु भनेको हाम्रै जनतालाई फाइदा हुनु हो यसले गर्दा जुत्ता बनाउनेहरू एक उच्चस्तरीय जीवनयापन गर्न सक्षम हुन्छ भन्ने हाम्रो विश्वास छ यी कुरा सुनेर जुजमान अल्मल्लमा परे त्यसपछि जुत्ता किन्न कति गाह्रो हुने होला यहाँ उनले मन मनाइसोचे त्यसपछि एउटा अलिक चनाखो देखिने संवाददाताले निहरिँदै दे, भीड़बाट फेरि सोधे तेस भए श्रीमान पुन्जी अर्को वर्षको तपाईँको कार्यक्रम के हुनेछ त के बारेमा केही भन्न सक्नुहुन्छ पोन्जीले बिस्तारै बोले मलाई विश्वास छ यो मेरो लागि राम्रो अवसर हो र म यो पत्रकार सम्मेलनको अवसरमा के पनि भन्छु भने अर्को साल हामी यो टापुका हरेक नागरिकलाई केही पनि उत्पादन नगर्न पैसा तिर्ने योजना बनाउँदैछौ ती दर्शकहरूले लामो सास फेर्दै फेरि टिक्का टिप्पणी गर्न थाले के हरेकलाई यो साँचो कुरा हो त यो त हुनै सक्दैन नि यसका लागि त धेरै खर्च लाग्छ के यो चल्न सक्छ त यस्तै यस्तै चल्न सक्छ रे शासक पुँजीले हल्लिँदै कड़ाका साथ भने के यसले मान्छेलाई उत्पादन गर्नबाट रोक्छ त भीरबाट फेरि एउटा आवाज आयो बिस्तारै गर्दै शासक पुजीले भने हाम्रो जमानादेखि चलाउँदै आएको एउटा प्रारम्भिक योजना हो यो उनको आवाजमा अल्छीपना र बडो घमण्ड थियो उनले भने प्रारम्भिक योजनामा हामीले केही पनि उत्पादन गरेका थिएनौं यसले टापुका सामानहरूको मूल्य झन्झनै बढ्दै गयो अनि व्यापारीहरू झन्झन धनी हुन सजिलो भयो त्यति नै बेला बडाहाकिम पोन्जीको छेउमा एकजना मानिस आएर पत्रकार सम्मेलन समाप्त भएको घोषणा गरे अनि त्यो उठेको भागको चारैतिर भएका सम्वाददाताहरू बिस्तारै त्यो हल छोड्दै आआफ्नो बाटो लागे बडाहाकिम पोन्जीलाई पनि उनका सहायकहरूले बिस्तारै डोर्याउँदै अर्को कोठामा लगे भवनका सबै बत्तीहरू पनि मलिनो हुँदै गयो जुजुमान पनि त्यो बिरानो टापुका अचम्म लाग्दा उदेक लाग्दा नियम कानूनहरुले चकित हुँदै विस्तारै हलबाट बाहिर निस्किए